नमस्कार पने लागी, लागी, रेडियो पने से चार्थ बलो पास बैठक को तैयारी का एकीकृत एक एक नेकओवादी आंतरिक छलफल में जुटने आज दिवसों एक बजे पदाधिकारी सहित राज्य समिति का इंचार्ज विन ब्यूरोका प्रमुखहरूको बैठक बस्ने माओवादीले जनाएको छ पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बस्ने बैठकमा विस्तारित बैठकको तयारीका विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रसन्डाका स्वकीय सचिव चुनामणी खड्काले जानकारी दिनुभयो जिम्मेवारी बाँडफाँडमा विवाद भएपछि माओवादी केन्द्रीय समिति बैठकले विस्तारित बैठक बोलाएको थियो पदाधिकारीले सहमति सुनाएको कार्यविभाषणको प्रस्तावमा चरको आलोचना भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टलाई भत्राले पत्याको घोषणा गर्नुभएको थियो नेपाली कंग्रेसको नौलफरासीको त्रिवेणीधाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भएको छ उपसभापति रामचन्द्र पौडेलको समय जगतोमा कार्यदलले महासमिति बैठकमा पेश भएका आर्थिक सामाजिक राजनैतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो बैठकमा आसन्न संविधान सभाको चुनावलाई लक्षित गरी बनाउने कार्ययोजनाको विषयमा पनि छलफल हुने कंग्रेसका एक नेताले जनाएका छन् बैठक अहिले केहीमा बाटे पार्टीकारले सानेपामा बस्नेछ सा। सरकारले आगामी बजेटमा कर्मचारीको तलब वृद्धि सम्बन्धी आज छलफल गर्ने भएको छ हिजो बुझाइएको तलब वृद्धि सम्बन्धी प्रतिवेदन आज अन्तिम रूप दिने तयारी भएको छ तलब भत्ता वृद्धिको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले हिजो प्रतिवेदन मुख्य सचिव लीलामणि पौडेलाई बुझाएको छ आज अर्थमन्त्री शङ्कर प्रसाद उपस्थितिमा बस्ने तलब निर्धारण तथा पुनरावलोकन समितिको बैठकले अन्तिम रूप दिनेछ मुख्य सचिव लीलामणि पौडेलले प्रतिवेदन प्राप्त भएको र अध्ययनपछि निर्णय लिने बताउनु भयो आज पनि प्रतिवेदनलाई अझै पनि प्रतिवेदनलाई अन्तिम रूप दिन सकिन्छ एक दुई दिन पनि लाग्न सक्छ भन्नुभयो इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ एक महिनासम्म चल्ने यो पर्वमा आज सबेरी उठेर मुसलमानहरू सूर्यास्त नभएसम्म व्रत बस्ने गर्दछन् यसरी व्रत बस्ने प्रचण्डलाई रोजा भन्ने गरिन्छ रमजान पर्वको अवसरमा विश्वभरका इस्लाम धर्मालम्बीहरूले एक महिनासम्म रोजा बस्ने गर्छन् इस्लामी पात्रो हिजरी सम्बन्धको नव रमजानक मुबारक महिनामा रोजा बस्ने गरिन्छ रोजा एकठिन व्रत भएकोले शरीरलाई चोखो राखी अल्लाहसँग प्रार्थना गर्नुपर्छ रोजा शुरू गर्नु अघि केही आफूलाई इच्छा लागेको खानेकुरा खाइन्छ त्यसलाई सहेरी भनिन्छ दिनभरिको रोजा समाप्त गर्ने बेलामा सामयिक खानेकुरा खाइन्छ त्यसलाई एफतारी भनिन्छ एफतारीमा खजुर सेवाई फलफूल मिठाईका साथै मासुजने खानेकुरा खानेकुरा प्रचलन छ रोजावधिमा झनाजान खानपिन गरेमा शक्तिवर्धक सुई लिएमा औषधि प्रवेश गराएमा अर्थात् सलाइन चढाएमा सहवास गरेमा रोजा हुन्छ रोजामा पानी समेत पिउन हुँदैन को रोजा पूरा करे मुसलम धूमधाम संगद उल फित्र मनाने कर पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितोनको खैरणीमा आज बिहान कन्टेनर र बस एकापसमा ठोकेर भएको दुर्घटनामा तेह्रजना घाइते भएका छन् नारायणगढ़तर्फ आउँदै गरेको स्थानीय रूटमा चल्ने नातिने ख आठ तीन नम्बरको बसलाई सोही दिशातर्फ गरेको नातिने ख सात नौ नम्बरको कन्टेनरले खरेनी सा पेट्रोल पम्पमा गाडी बिहान साढे छ बजीतिर ठक्क बसमा सवार यात्रु घाइते भएका हुन् घाइतेहरूको भरतपुर स्थानीय मेघा पोली क्लिनिक उपचार भइरहेको इलाका प्रहरी कार्य खरेनीका प्रहरी निरीक्ष रमेश पंडित ने जानकारी द्विभव दुबई सवारी रालक इलाका प्रहरी कार्यालय को निंत्रण में रहकर इजिप्टमा मोहम्मद अल बारादे उपराष्ट्रपतिमा पदमा चुनिएका छन् उदारवादी नेता मानिने बारादेही यसअघि राष्ट्रसङ्घका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख भइसकेका छन् यसै गरी अन्तरिम राष्ट्रपति अदली मन्सुले पूर्वार्थमन्त्री हाजिम अल बेब्लाबीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् नियुक्ति लगतै बेब्लाबीले एक स्थायी संविधान जारी गर्दै आउँदो वर्षको सुरुवातसँगै सत्ता हस्तान्तरणको लागि निर्वाचनको प्रक्रिया थाल्ने घोषणा गरेका छन् यता सरकारले गरेको निर्वाचनको घोषणाको सबैजसो विपक्षले विरोध गरेका छन् पार्टीले पनि विरोध गरेको छ उसले मन्सुरीले घोषणा गरेको कार्यक्रमहरू अस्वीकार गर्ने घोषणा गरेको छ चुनावका लागि सरकारले जारी गरेको मस्यौदामा अझ बढी छलफल र परिवर्तन हुनुपर्ने माग गरेको छ त्यस्तै मोर्चेका समर्थक मुस्लिम ब्रदरहरूले पनि यसको विरोध गर्दै छ र श्रीलङ्का र भारत त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको फाइनलमा प्रवेश गरेका छन् भारतले श्रीलङ्कालाई 81 रनले पराजित गरेपछि यी दुवै टोले फाइनलमा प्रवेश गरेका हुन वर्षाले प्रभावित खेलमा एक सय अठहत्तर रनको विजय लक्ष्य पाएको श्रीलङ्का छयानब्बे रनमा समेट्यो दिनेश चन्देमले छब्बिस रन बनाउनु बाहेक उसका अरू ब्याट्सम्यानले बिस रन कटाउन सकेनन् भारतका लागि भुवनेश्वर कुमारले छ ओभरमा एक मेडल राख्दै आठ रन विकेट लिए त्यो त्यस्तै इशान्त शर्मा र रविन्द्र जडेजाले समान दुई दुई तथा उमेश यादव र रविचन्द्र आश्विले समान एक एक विकेट लिए पहिले ब्याटिङ गरेको भारतले उनातिस ओभरमा तीन विकेट गुमाएर एक रन बनाएको अवस्थामा पानी परेको थियो लामो समय पानी परेपछि श्रीलङ्काले मात्र डकवर्थ लोइस नेमको आधारमा छब्बिस ओभरमा एक रनको विजय लक्ष्य पाएको थियो तर श्रीलङ्का चौबिस दशमलव चार ओभरमा अल भयो हास्त बिहान एघारह बजे को अर्पण खबर सकियो मौसम समझना बिता हूँ नमस्कार